नमस्कार एवं हार्दिक स्वागत अभिवादन कार्यक्रम सम अर्पण समर्पणको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोता मित्रहरूमा सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्स र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो लगन गर्दछ निरहनु भएको छ कार्यक्रम अर्पण र समर्पणको व्यवसाय लिएर हामी आउने गर्दछौँ प्रत्येक दिन ठिकै सी समयदेखि करिब करिब तिन बजेसम्मको बिचमा रहनेछौँ र रह बिचमा रहँदाखेरि रह तपाईँसँगै हामी कुराकानी गर्छौँ र आजको श्रृङ्खलामा भने केही पुराना चलचित्रका आवाजहरू तपाईँको माझमा प्रस्तुत हुनेछन् र तिनै आवाजलाई तपाईँले पनि आफ्नो साथीहरूसँग इष्टमित्र आफन्त जनप्रति समर्पण गर्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर हो सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न तिन सय तेत्तिसको यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ र तिनी आवाजलाई आफ्नो आफन्तजन साथीसँग इष्टमित्र आफन्तजनप्रति तपाईँले समर्पण गर्न चाहनुहुन्छ भने फटाफट डाल गरिहाल्नुहोला आजको श्रृङ्खलामा छ प्रविधि कक्षमा मित्र बेच्नु हो अनि आवाजबाट अर्पण समर्पणको सहयात्री मसूर्य सगीत भाइको साथ मिल्ने नै छ आजलाई मित्र आइसके किन भाइको छ भनेर संख्या गर्दै हुनुहुन्छ वैष्णोजीले को होनौँ सम्मले वहाँलाई स्वागत गरे हाल सो जो नमस्ते हजुर नमस्ते काहाबाट कसका बासले का वर्षा दिहित प्रकृति वर्षाबाट प्रकृति हजुर प्रकृति जी आरामै हुनुहुन्छ हजुर आरामै हुनुहुन्छ प्रकृति म आरामै नै अर्जुन हामी पनि आरामै छौ केस यहाँको नयाँ थाहा छ खबर सबै त सबै ठिकै छ तपाईहरु के छौ बा अरू पनि सबै ठाक नै छ प्रकृति खाजा भइसक्यो यहाँको अथवा भएको छैन भएको छैन हुँदैछ भनौँ न एकैछिन हुन्छ होइन भइसकेको छैन कार्यक्रममा आउनु भएको छ प्रकृति एउटा केही पुरानो चलचित्रको आवाज हामी बजाउनेछौँ कार्यक्रम मार्फत कस कसलाई समर्पण गर्नुहोस् प्रकृति सम्पर्क वस्तु भइसकेको छ अर्को एकजना हेलो हजुर नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भी स्टारी, भी स्टारी खाजा भइसक्यो निलमको अथवा भएको छैन हाम्रो भइसकेको चाहिँ छैन जियोस् अगाडि भर्खर खाना खाएको होइन जियोस् भएको चाहिँ लागेको छैन पछाडि लाग्छ त्यस पछाडि चाहिँ जानुभयो होला है ए हो त्यहाँ बिस्तारै खाने होला न त एकदमै निलम्ची कार्यक्रम मार्फत हामी एउटा केही पुरानो चलचित्रको आवाज तपाईँमा राखिनेछौँ कस कसलाई समर्पण गर्नुहोस् हजुर मेरो साथीहरू हुनुहुन्छ होइन धनकुटाको पवनजन भण्डारी होइन अनि मेरो अरू साथीहरू हुनुहुन्छ भरत ताई होइन भरत साई दिपेन्द्र खड्का अनि धर्म अनि सुदन तामाङ अनि दिपक आचार्य है अनि एकदमै हुन्छ निलमजी अन्त्यसम्म हामीसँग सुनेर साथ दिनुहोला निलम अधिकारीको सहभागिता शक्ति खोरबाट तपाईँ पनि यसै गरी भने स्टुडियोको टेलिफोन नम्बर सुना छ पाँच त्रिसठी बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला छ सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लु लगन गरेर सुनिरहनु भएको छ आजको यो श्रृङ्खलामा रहेर केही पुराना चलचित्रका आवाजहरू तपाईँको माझमा हामी प्रस्तुत गर्नेछौँ र दिने आवाजलाई तपाईँले पनि आफ्नो साथीसँग इष्टमित्र आफन्त समर्पण गर्न चाहनुहुन्छ भने ला, टेलिफोन लाइन खुल्ला छ प्रविधि कक्षमा मित्र बेच्नु अनि आवाजबाट म सूर्य हजुरलाई टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्ते हेलो हजुर नमस्ते हेलो हजुर नमस्ते कहाँबाट आवाज होलाबाट निर्मला चेपाङ जी आ, के के ए, खाजा अथवा भएको छैन भने पछाडि सँगसँगै हुने भयो भने पछाडि हाम्रो पनि भएको छैन निर्मलाको पनि नभएको रहेछ खाजा सँगै खाने विचारमा निर्मला लटिकेछ okay. कार्यक्रम मार्फत सँगै खाने हो एउटा आवाज okay. बजाउने छौ हामी निर्मला केही पुरानो चलचित्रको आवाज कसकसलाई समर्पण गर्न हुन्छ कार्यक्रम मार्फत ए मेरो विशेषना हुन् दाइको लागि उ हु अनि मेरो यही भउजू इन्स्टाको लागि दुवा मम्मी अली मेरो विशेष तिथि बिछ सवारी जन्मको लागि हुन्छ निर्मला सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ होला यसले पनि छुट्टी हुनमस्ते ना ना निर्मला चेपाङको सहभागिता खुराकबाट हामीलाई मिलेको थियो सुन्ना छवन पाँच त्रिसठी तिन सय बत्तीस अनि सुन्ना छवन पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो खुल्ला छ तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने फटाफट डाल गरिहाल्नुहोला तिन बजेसम्मको यो बीचमा हामी रहनेछौँ यो बीचमा रहँदा केही पुराना चलचित्रका आवाजहरू तपाईँको मार्चमा प्रस्तुत हुनेछन् र तिनी आवाजलाई पनि तपाईँ आफ्नो साथीसँग इष्टमित्र आफन्त प्रति समर्पण गर्न चाहनुहुन्छ भने फटाफट डाल गरिहाल्नुहोस् एउटा आवाज सुन्छौँ चलचित्र बाटो मुनिको फुलबाट आगनमा रोपला यो आवाज स्विका लागि आवास पछि फेरि कुराकानी गर्नको लागि आउने नै छु डायल गर्दै गर्नुहोला सुना छपन्न पाँच त्रिसठी तिन बत्तीस र सुना छपन्न पाँच साथै तिमीलाई मागे मायाले छो अह तुलसी आँगनबाट फौँलाद भाइको लागि चलचित्र बाटो उनी गोहुल बाटो कार्यक्रममा पहिलो साङ्गीतिक कसैले सँगसँगै राखिसकेका गा छौँ कार्यक्रम अर्पण समर्पण सँगसँगै तपाईँ हुनुहुन्छ र यस्तै आवाजहरूलाई आफ्नो साथी सँगै इष्टमित्र आफन्तर्पण गर्न चाहनुहुन्छ भने पनि स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट डाल गरिहाल्नुहोला करिब करिब तिन बजीसम्मको बिचमा रहने क्रममा यस्तै यस्तै केही पुराना चलचित्रका आवाजहरू तपाईँको माझमा आजको श्रृङ्खलामा हामी बजाउनेछौँ यति बेला टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ स्वागत हजुर नमस्ते।, नमस्ते कता हराउनु भयो कहाँबाटको बोल्दै हुनुहुन्छ कोही साथी हुनुहुन्छ मैले उहाँलाई बोलाइरहेको छु तर आवाज सुन्नु भएको छैन कि जस्तो लाग्यो भन्दै थिएँ तर सम्पर्क बचित भइसकेको छ अर्कै एकजना साथी टेलिफोन लाइनमा हजुर नमस्ते कसको आवाज होला? होलाग कोरामाङ पार्वती के छ नयाँ थाहा छ खबर सबै ठिक ठाकै छ होइन गर्मी छ खाजा भइसक्यो पार्वतीको अथवा भएको छैन एउटा चलचित्रको आवाज बजाउने समर्पण गर्नुहुन्छ पार्वती सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला है अहिलेलाई नमस्ते पार्वती तपाईँको सहभागिता कोराकबाट कार्यक्रम अर्पण समर्पणको व्यवसायमा मिलेको थिएँ फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहालौ हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ कता हाउनु खाजा भइसक्यो अथवा भएको छैन रहेछ है ल ठिक छ कार्यक्रममा आउनु भएको छ खाजा चाहिँ खानु होला टन्न होइन पञ्चायतसँग अगाडि गरी एउटा आवाज हामी केही समय पछाडि बजाउनेछौँ सरिता कस कसलाई समर्पण गर्नुहुन्छ सहभागिताको लागि धन्यवाद नमस्ते सरिता लामाको सहभागिता खोराकबाट मिलेको थियो सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो हुँदै तपाईँ पनि आउन चाहनुहोस् र यिनी आवाजहरूलाई आफ्नो साथीसँग इष्टमित्र आफन्त जनप्रति समर्पण गर्न चाहनुहुन्छ भनी फटाफट डाल गरिहाल्नुहोला प्रविधि कक्षबाट मित्र विष्णु अनि आवाजबाट मसूर्य रविला सङ्केत मिल्दैछ भिनुजीलाई सङ्केत गर्दै अर्को एकजना साथी सा पनि टेलिफो मस्ते म बोल्दैछु विकास थापा विकासजी हुनुहुन्छ यतिकै बसी बसा हुने खाजा खाएर सम्झिनु भयो विकास भएको छैन खाइसक्नु भयो खै त हामीलाई एक्लै खाइदिनु भयो एक्लै खाइदिनु भयो त हामीलाई बन्न सकेको होला यो विकास होइन कति साह्रो निस्टोरी बन्न सकेको होला यो विकास एक्लै एक्लै खाजा खाइदिने हकासजी हजुर कता हराउनु भयो सुन्नुभएको छैन म बोलेको ठिक छ विकास कार्यक्रम आउनु भएको छ एउटा आवाज हामी केही समय पछाडि बजाउने छौँ कस कसलाई समर्पण गर्नुहुन्छ धन्यवाद विकासजी सहभागिताको लागि धन्यवाद र विदा गर्छु नमस्ते भन्दै थिए टेलिफोन सम्पर्क वस्तुत भइसकेको सङ्केत प्राप्त भइरहेको छ जो विकासजीले सम्झिनु भएको थियो हामीलाई फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्ते, नमस्ते। कहाँबाट कसको आवाज होला हामी पनि आरामै छौँ कता हराउनु भयो मङ्गली यति जियोस् पहिलोपटक यसभन्दा अगाडि पनि कुराकानी गरे जस्तो लाग्यो क्याकानी भइसकेको छ कि जस्तो लाग्यो होइन मङ्गली के छ नयाँ ताजा खबर यहाँको के छ नयाँ ताजा खबर मङ्गलीको के गर्नु के गर्नुहुन्छ यत्तिकै बसी बसाको अलावा अन्य केही जी? मङ्गलीजी चुपचाप लागेर बस्नुभयो खाजा भइसक्यो यहाँको अथवा हाम्रो पनि भएको छैन कार्यक्रम सकाए पछाडि खाने विचारमा छौँ कार्यक्रममा आउनु भएको छ मङ्गली एउटा आवाज हामी एकैछिन पछाडि बजाउनेछौँ कस कसलाई समर्पण गर्नुहुन्छ हुन्छ मङ्गली यो सहभागिताको लागि नै भोलि पर्सिका दिनहरूमा पनि सधैँ वापमा आशा अनि विश्वास राख्न चाहन्छु अन्त्यसम्म सुनेर साथ सा। सा। दिनुहोला मङ्गली लामाको सहभागिता कोराकबाट मिलेको थियो आज बेला अर्को एकजना साथीहरू कुराकानी गरौँ सुनेछौँ हामी हजुर नमस्ते हेलो हजुर नमस्ते नमस्ते दादा कहाँबाट कसको आवाज होला को बेला हुन्छ होला सुनिलको आगमन भनेर खुसी हुनुहुन्छ र म पनि खुसी छु होइन कति बेला आउँछ होला सुनिलको फोन कति बेलासँग कुराकानी आउँछ होला भनेर सोचेर बसिरहेको थिएँ होइन कुराकानी भयो र सुनिलको फोन पनि लाग्यो कसो नयाँ थाहा छ अह पानी पर्न पर्न आँटेको छ होइन हल्का केही शीतल सितलत, केही शीतलता चाहिँ बादलिएको हो कि जस्तो जस्तो चाहिँ बाहिर भएको छ होइन यो चाहिँ नेटवर्क समस्या खै गीत बजेको छ यो नेटवर्क प्रोब्लम साह्रै सताउँछ कहिले काहीँ कुराकानी गरेको पनि सुनिन्छ होइन तर मेरो आवाजको आवाज त आवाज हामी एकदमै स्पष्ट रूपमा सुन्न सकिरहेका छौँ र कुराकानी पनि भइरहेको छैन अनि सुनिलको खाजा भइसक्यो अथवा भएको छैन ल आउनुहोस् न त सँगै खानुपर्छ है कार्यक्रम सघाए पछाडि अब खो सुनिलले खाइसक्नुभयो कि यहाँको पनि सँगै खानेछौँ ल ठिक छ कार्यक्रममा आउनु भएको छ सुनिल एउटा कस कसलाई समर्पण गर्नुहुन्छ विशेष गरी हजुरलाई धन्यवाद पार्वती सरिता मङ्गलीलाई साथ दिनुहोला एउटा आवाज गुन्जिसकेको छ अहिले सुनिल बिगाको सहभागिता मिलेको थियो कार्यक्रमहरू समर्पणको यो बसाईमा तपाईँ यसरी यसरी नै आउन चाहनुहुन्छ भने फटाफट डाली गरिहाल्नु एउटा आवाज गुन्जिसकेको छ चलचित्र मास्टर साहबबाट नै अलिकति नाच्नु नाच्नु खालको यो आवाज तपाईँको लागि कार्यक्रममा दोस्रो साङ्गीतिक कसैले सँगसँगै यो आवाजपछि फेरि आउँछौँ कार्यक्रम अर्पण समर्पण सँगसँगै रहनुहोला चाहिँ तपाईँ म सुजुलई मन परने जईत पर मो सास में कोमन परनी बारी पर hey! मा हे मस्तनी लय माया को रहा रहा रहा हुमाय तुला कटमटसा ला मास्टर साहे आहा। मास्टर साहेब मास्टर साहेब सिकाइदेऊ वि आजभोली मलपोल्छ भी बाद तपाईँको लागि या आवाज कार्यक्रममा दोस्रो सँगैदेखि कसैले सँगसँगै राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणका व्यवसायमा तपाईँ हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लुडब्लु डब्लु डट रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ करिब करिब तिन बजीसम्मको व्यवसायमा हामी रहनेछौँ र व्यवसायमा रहदा यस्तै यस्तै आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ र यिनी आवाजलाई तपाईँले पनि कसैलाई सम्झिन चाहनुहुन्छ र अथवा तिनी आवाजलाई पनि आफ्नो आफन्तजन साथीसँग इष्टमित्रप्रति तपाईँले समर्पण गर्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ प्रविधि कक्षीमा मित्र विष्णु अनि आवाजबाट मसुरीय सङ्गीत भाइको साथ मेलिरहेको छ टेलिफोन लाइनमा बै मित्र हुनुहुन्छ भनेर संकेत मिल्दैछ कहनहुन्छ वहाँलाई स्वागत गरिहालछौ हजुर नमस्ते नमस्ते काबाटको आवाज होला कोराकबाट सांतालामा कोराकबाट सांतालामा हजुर सांताजी आरामै हुनुहुन्छ अ आरामै नि हजुरानी हामी पनि आरामै छौ के गर्नुहुन्छ सांताले अ एक्जाम दिएर बसिरहको आहा एक्जाम दिएर बस्नुभएको ल नतिजा चाहिँ राम्रो आओस् हाम्रो तर्फबाट कामना छ है सांतालाई अनि शान्ताजी हामी पटक कुराकानी गर्दैछौँ र पहिलो पटक नभएर आगामी श्रृङ्खलाहरूमा भोलिपरिसीका दिनहरूमा निरन्तर रूपमा कुराकानी हुनेछ है शान्ता, शान्ता? अनि खाजा भइसक्यो अथवा हो ठिक छ कार्यक्रम सुक हामी सँगै खानुपर्छ है त शान्ताजी एउटा आवाज हामी अन्तिममा बजाएर छाड्नेछौँ कार्यक्रम मार्फत कस कसलाई समर्पण गर्नुहुन्छ हुन्छ शान्ताजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला र आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै गर्नुहोला माया चाहिँ मार्नुहुने छैन माया सदैव गर्नुहोला भन्न चाहन्छु र अहिलेलाई पनि विदा गर्छु छुटाउँ नमस्ते शान्ता लामाको सहभागिता कुराकोबाट मेलेको थियो कार्यक्रम अर्पण समर्पणको बसाइमा अब बिस विष्णुजीले बिस्तारै बिस अन्त्य अन्त्यतर्फ छौँ भनेर सङ्केत गर्दै हुनुहुन्छ तर एकजना साथीसँग कुराकानी गर्न सक्छौँ त्यस पछाडि कार्यक्रमबाट छुटिनुपर्छ भन्दै हुनुहुन्छ त्यसैले पनि एकजना साथीसँग मात्र हामी कुराकानी गर्छौँ र आजको लागि अन्तिम भाग्यमानी श्रोता मित्र टेलिफोन लाइनमा आइसक्नु भएको छ र कुराकानीको क्रमलाई कुरा अगाडि बढाउन चाहन्छु हजुर नमस्ते कहाँबाट कसलाई अमृत गुरुङ भन्नुभयो अमरेजी कहाँबाट सम्झिनु सम्झिनु भयो गर्नु भन्नुभयो भने पछाडि अमृतजीसँग हामी पहिला पनि कुराकानी भागो छ भने पछाडि मैले नै आज अनुमान लगाउनु पर्यो होइन भने पछाडि के छ नयाँ दाजा खबर शक्तिखेरतिर अम्रेतजी मैले भन्दैछु साह्रै गाह्रो पर्यो होइन ठिक छ ले अमृतजीले भन्नुपर्छ है चणी भन्ज्याङबाट हजुर के छ त नयाँ थाजा खबर अमृतको अनि चण्डी भन्ज्याङतिरको लागि पानी पर्ने भइसक्यो अमृतको अथवा भागो अथवा अन्त्य अन्त्यमा छौँ अमृतजी एउटा आवाज पनि गुन्जिसकेको छ कार्यक्रम मार्फत कस कसलाई समर्पण गर्नुहोस् हजुरलाई हुन्छ अबरी सहभागिताको लागि धन्यवाद अन्त्यमा सहु त्यसैले धेरै कुराकानी गर्ने मन हुँदाहुँदै पनि कुराकानी हुन सकेन अन्त्यसम्म सुनेर साथ दिनु होला र यसरी नै सम्झिँदै गर्नुहोला अहिलेलाई भने विदा गरेँ छुट्याउनु मस्तै अमृत गुरुङको सहभागिता चण्डी भन्ज्याङबाट अन्तिम श्रोता मित्र हुनुहुन्थ्यो र अब पनि टेलिफोन लाइनमा कष्ट नगर्नुहोला तपाईँसँग क्रियाकानी हुन सक्दैन कार्यक्रमबाट छुटेर जानुपर्ने बेला भइसकेको छ तर त्योभन्दा पहिला कार्यक्रममा सहभागिता जुटाउनुहुने सम्पूर्ण साथीहरू प्रकृति आउनुभयो त्यसै गरी अधिकारी निर्मला चेपाङ पार्वती तमाङ स्वरिता लामा कुराकबाट त्यसै विकास थापा मङ्गली लामा सुनली विकौ शान्त लामा र अन्तिममा गरे अमृत गुरुङ तपाईँ सम्पूर्णलाई धन्यवाद अनि टेलिफोन लाइनको प्रयासमा रहनुहुने र प्रयासरत रहनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु सँगै धन्यवाद कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट मा जुन कुनै माध्यमबाट सुनेर साथ दिने हुने तपाईँ सम्पूर्णहरूलाई पनि धन्यवाद अनि यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र व्यष्टलाई पन पनि र पृष्ठभूमिमा अन्तिमा चलचित्र शिवशक्तिबाट तपाईँको लागि मायाले बोलायो यो आवाज दुबाईको लागि छाड्दै कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट आजको श्रृङ्खलाबाट अर्पण समर्पणको सहयात्री मसूर्याट काल पनि विधा हुन चाहन्छु हवस् त नमस्कार शिवदिन